न आगोले रुआयो न पानीले रुहायो मलाई त मेरै जिन्दगानीले रुवायो जसलाई परेलीले ढाकेर राखे जसलाई परेलीले ढाकेर राखे न आगोले रुवायो न पानीले रुवायो मलाई त मेरै जिन्दगानीले रुवायो जसलाई परेलीले ढाकेर राखे पछि आँखाको नानीले रुवायो नआगोले ना रुवायो न पानीले रुवायो मलाई त मेरै जिन्दगानीले रुआयो हातको सिन्दुर नहुँछु तिम्रै हातको टिका तिम्रै हातको पोते लाउँछु तिम्रै हातको चुरा भन्दै मलाई बाटा रोप्यो तिम्रै छुरा बोझे मैले न बुझे कुरा हेरा सखाई एक नाच होना पोछेलाइकुन दिन मेरे छाता हेरा दिन दिन सदैं एकनाश होना दिन तो फे रह सीन मात्र अंैं रात मे होन कुनै दिन विश्व बैंकले ऋण समेत नपत्याउने त्यही व्यक्ति पछि बिल गेट्स बनेर विश्व बैंक नै किन्न सक्ने ल्याकत बनाउँछ कुनै दिन आमाको मृत्यु दर्ता बनाउन जाँदा गाविस सचिवले सम्पत्ति नै नभएको मान्छेको केलाई मृत्यु दर्ता पर्यो भनेर मुटु छेड्ने वचन लगाएपछि भक्कानिएको त्यही ठिटो समयक्रमसँगै विल्सन विक्रम राई बनेर रा। मेरी बासको तकमै भूमिकामा सर्वत्र चर्चा बटुदै काठमाण्डुमा घर किन्ने हैसियत बनाउँछ यो त्यही समय हो जसले सड़कको पेटीमा बसेर अरूको जुत्तामा पालिस लगाइदिने एउटा मान्छेलाई अमेरिकाको स्वरौं राष्ट्रपति अब्राहम लिंकन बनाइदियो नारायण गोपालको गीत गाउँदै गाडीका यात्रुहरूको मन जित्न लागि परिरहने एउटा फुच्चे केटोलाई रामकृष्ण ढकाल बनाउँदै संगीत क्षेत्रको आकाशमा पुर्याइदियो त्यसैले मैले भनेको थिएँ तिमीलाई यो समय निकै शक्तिशाली छ भाव विश्वास गर्नु एकदिन केही बनेर देखाउँछु म अनि यसो पनि भनेको थिएँ अहिले मेरा बगलीहरूमा पैसाको उपस्थिति छैन मेरा गोजीहरूमा अभाव छ पैसाको तर एक दिन त्यस्तो दिन पनि आउनेछ जुन दिन मसँग भएका खल्तीहरू पनि अपोग हुनेछन् मेरा लागि उचित वासिस्ता नपाएको झोकमा रकमहरूले विद्रोह मचाउनेछन् सुनाएको थिए तिमीलाई भनेको थिए मध्यरातमा पोको पन्तु रूप कसेर करेसाको छेलपारी आउनु मटौवा पछाडि कुरेर बसिरहेको हुनेछु भन्ने जस्तो लाछी छैन म केही वर्ष कुर्नु तिम्रो अभिभावकसँग तिमीलाई माग्न आइपुग्नेछु भन्न त भनेको थिए तर तिमीलाई विश्वास लागेनछ अझ यसो भनौं तिमीलाई विश्वास दिलाउन सकेन छ हुन सक्छ त्यति बेला कुनै बलियो निर्णय लिइसकेकी थियौ तिमीले जुन मेरो भावनात्मक कुराहरुले नपग्लिने निश्चित थियो म दोष जति तिमीलाई थोपर् पनि सक्दिन किनकि म त सपनाको कुरा गर्थे जसमा तिमी बहकिनुपर्छ भन्ने होइन म भोलिको कुरा गर्थे जसको जस लागि तिमीले आजको वर्तमान त्याग्नै पर्छ भन्ने पनि पर त होइन अन्तत मान्छेले रोज्ने भनेको त सहज जिन्दगी त हो नि त्यसैले त प्रेम र गृहस्थीमा मान्छेले गृहस्थी नै रोज्छ भन्ने गरिन्छ नि तिमी मेरी भएको नि हिजै जस्तो लाग्छ मनभित्र रहेको नि हिजै जस्तो लाग्छ तिमी मेरी भएको नि हिजै जस्तो लाग्छ मनभित्र रहेको नि हिजै जस्तो लाग्छ हिँड्दै गर्दा दोबाटोमा छुट्टिएको पत्तै भएन एक्लै छाडी गएको नि हिजै जस्तो लाग्छ तिमी मेरी भएको नि हिजै जस्तो लाग्छ मनभित्र रहेको नि हिजै जस्तो लाग्छ सुख दुख जिंदगी मिले जुले सा छल गेरा गो ने काट दै भू का एक ना सुना फूल छाती मिलाने को नहीं दिन मेरो छा दिन जीवन भनेको भूल होइन र पनि जीवनमा भूलहरू हुन्छन् कतिपय भूलहरू सुधारिन्छन् अनि कतिपय चाहिँ अहम बनेर छापिन्छन् मनका भित्ताहरूमा तिनी छापिएका भूलहरूले कहिले काहीँ बितोल्लान् तिमीलाई पनि भत्काउलान् तिम्रा हाँसो जड़ित सपनाको महल मेरा बुवा भन्नुहुन्थ्यो आजका साना नानी बाबुहरूलाई हेला नगर्नु दुख नदिनु हेपेर नबोल्नु किनकि उनीहरू भोलि पनि सम्झिरहन्छन् आजका सबै कुरा अनि त्यति बेला चित्त दुखाउनेछन् पनि मैले यो कुरा सधैँभरि मनमा लिएर अघि बढ़िरहे यहाँबाट पनि सिके समय सधैँ एकनाश हुँदैन भन्ने कुरा तर तिमीलाई भने त्यो भिटिकै बुझाउन सकेन हुन त तिमीले पनि बुझ्ने प्रयत्न कहाँ गऱ्यौ र सधैँभरि मनमा खड्किरहन्छ कहिले काही जिन्दगीका पुराना पानाहरू आफै पल्टिन्छन् म सरसर्ती त्यसका अक्षरहरू परिटो बल्छु फेरि पनि एकपटक आँसुका बलिसीहरू तप्किन्छन् तिनै अक्षरहरूमाथि ठिक त्यति ते बेला चिसो हावा चल्छ कहिले कसो त्यसले तिमीलाई पनि त्यो छोएर आएको होला नि भन्ने सोच् म अनि अर्कै खाले खुसी हुन्छ एक अपरिभाषित खुसी बेर्थको खुसी र पनि रमाइलो लाग्छ मलाई आफैदेखि अनि धन्यवाद दिन्छु तिमीलाई छोएर म कहाँ आउने त्यो हावालाई केही थोपा आँसुहरू बिछाउँछु एक सम्झनाहरू ओढ्छु यसरी ढल्किने मेरा रातहरूमा प्राय एक थुङ्गो रातो गुलाब बोकेर म भएतिर आउँछौ तिमी म तिमी तिमीबाट त्यो गुलाब पाउन जस्तै तिमी मेरो नजिक आउँछौ छेउमै आउँछौ म किम कर्तव्य बिमोट हुन्छु खुसीले हो शवास गुमाउँछु तर आएकै गतिमा तिमी मेरै छेउबाट अगाडि बढ्छौ म अक्क न बक्क भएर यसो मुन्टो बटार्छु त्यहाँ एउटा आकृति झल्किन्छ एउटा पुरूष आकृति हातमा तिम्रो जस्तै गुलाब बोकेको आकृति अनि बल्ल चेत हुन्छ मलाई माया विनिमय हुने यो जमानामा जसबाट जे को आशा राखिन्छ आफूले पनि त्यो पूरा गर्नुपर्छ हातमा गुलाब नहुनुकै पीड़ा सङ्घाल्दा सङ्घाल्दै बिउन्छु म तर त्यसपछिका सपनाहरूमा पनि गुलाब लिएर उभिन भने बिर्सिँदा रहेछु त्यसैले सधैँ उस्तै आकृति उस्तै गुलाब लिएर तिम्रो पर्खाइमा बस्छ म तिमी गएको हेरिरहन्छु सायद त्यति बेला आँखाहरू छोज्छन् म रोक्न खोज्छु मेरो खुट्टा निरको भुइँ चिसो भएको महसुस गर्छु म ती आँसुहरू तप्किन्छन् भुइँहरू बिझाउँछन् जे जे भन्यो मात्र मिठो कुरा भइगए जे जे भन्यो मात्र मिठो कुरा भइगए न त त्यो कुराहरू पूरा भइगए जे जे भन्यो मात्र मिठो कुरा भइगए न त त्यो कुराहरू पूरा भइगए सायद विश्वास गरेर गल्ती गरेछु सपना जति देखायो अधूरा भइगए जे जे भन्यो मात्र मिठो कुरा भइगए लाई लाइने तिमी चोट भने लागो मलमपटि लाइने मैं तीनों दासी मूल बनी छने भन्दै मनाई झुक्या दिन सधै एक आसुदना फुल छा तीम लो छाया हेरा सधै एक आस दिन, सिआइएनमा सोमबार बेबेशी पछि आउँछ एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ हिजो भन्दा आज राम्रो आज भन्दा भोलि बहकिनी मन होइयो मन, हो मन बहकाउँछ खु धेरै राज पनिमा पनि एकपटक कसैसँग कुरा गर्नु भएको एउटा रेडियो कार्यक्रम सम्बन्धमा गाँसिनु भएको तपाईँ सम्बन्धबाट टाढिनु भएको तपाई अनि यादहरूको पर्खाईमा अझै ननिदा आएर कोल्टे फेरि को एउटा अर्को सोमबारको बुई चढेर आज फेरि तपाईंलाई बहकाउन छेउमा आइपुगेक आए व्यथा मनभरिको सुनाउन आए एक हफ्ता को लामो पर्खाई चिरेर आए अनि नेटवर्क काठमाडौँ बहकिने मन तपाई दरिका झण्डै अठहत्तरवटा रेडियोहरूबाट सुनिरहनु भएको छ यसै गरी विदेशमा पनि सुनिरहनु भएको छ विभिन्न अनलाइन सुनिरहनु भएको छ हरेक हप्ता जस्तै आज पनि आइसकेका छौं सोमबारीय यो श्र सामुदायिक सूचना नेटवर्क सीआईएनको स्टुडियो काठमाण्डुबाट प्रसारण हुने गर्दछ र सधैँ झै तपाईंसँग केही एउटा प्रश्नमा तपाईँको जवाफ पनि बुझ्नु छ तपाईँको मुक्तक सुन्नु छ अनि तपाईँलाई मुक्तक फर्काउनु छ शून्य एक यो नम्बर ह्ला गरेका छौं र आज पनि फेसबुकमा प्राप्त भएका तपाईका एक उनान सत्तरी वटा मुक्तहरूबाट छ मुक्तहरू लिएर आएको छ केही अनुभवहरू पनि गएको हप्ता संघालेका अनुभवहरू पनि पछिल्लो समय प्रेममा पैसाले प्रभाव पार्छ भन्ने मान्छेहरूको जमात पनि बढ़दोछ यसरी विश्लेषण गर्नेहरूको संख्या पनि दिन प्रतिदिन बढ़िरहेको छ त्यसैले पनि आजको प्रश्न प्रेममा पैसाले कस्तो अर्थ राख्छ भन्ने प्रश्न यहाँनिर हामीले लिएर आएका छौ र यो प्रश्नको जवाफ यसैगरी शुरूआतमा कुराकानी गर्ने अघिल्लो हप्ताबाट शुरू गरेको यो क्रम सँगसँगै क्रमसँगै यतिखेर भने मैले रेडियो ध्रवतारा चितवनका कार्यकारी अध्यक्ष दिनेश कुमार थपल यादवलाई फोन सम्पर्कमा लिएर आएको छु म उहाँसँग कुरा गर्छु र अनि बाँकी कुराकानी अगाडि बढ़ाउ चा? कतमी भाई चीतन दिन गर्मी बढ़े पानी छोड़े पानी पे रेडियो को खबर अलग न कल भैर रेडियो को खबर से आम संचार प्रतिष्ठान विशुद्ध पत्रकार संस्था जानकारी यो संस्था चाहिँ हामी चाहिँ पत्रकार बाहेक अरू सदस्य हुनु पाउँदैन यो संस्थामा पत्रकारहरूले सञ्चालित यो यो अब आउने असार एक गतबाट अलिकति चेन्ज गरेर समु समुदायको माग अनुसार अरूभन्दा पृथक रूपले लान खोज्दैछौँ कमेडी प्लस इन्टरटेन्मेन्ट र इन्फर्मेसनलाई मिक्स गरेर लाँदैछौँ छेउमा रेडियो बजिरहेछ कि जस्तो लाग्यो मलाई होइन होला र एकदम आवाज डिस्टर्ब आइरहेछ त्यही भएर बहुकिन को शुरूआती दिन अतुलनीय साथ मैं तारीम धरें रेडियो बजाऊन मैं कार्यक्रम दुई वर्ष में प्रवेश करने दिन में समझे थे आज फिर धन्यवाद भाई तक कार्यक्रम धन्यवाद तपनी जो अलिक बारम्बार नाम ली रहिए चितवन में तुम कि प्रभाव छाड़न भोजन तक काम करने रहा तब आप कारण काठम्डू जानू यो अवस्थामा पनि जुन किसिमको भूमिका निर्वाह गरेर केही रेडियो स्टेसनहरूमा होइन हाम्रो साथीहरू यसरी कार्यक्रम सुनेर हाल्ने भनेर अपेक्षा गरेँ म त्यही तपाईँ जुन रेडियोहरूमा भने त्यो रेडियोहरूबाट जुन किसिमले अहिले पछिल्लो समय फिडब्याक पाएँ तपाईँले राम्रो कार्यक्रम दिनुभएछ भन्दाखेरि मैले तपाईँसँगको सहकार्य राम्रै गरेको भन्ने मलाई पनि लाग्यो र गौरव लाग्ने अनुभूति जुन तपाईँले बनाउनु यसका लागि तपाईँलाई बधाई पनि छ धन्यवाद दाई अभी आज को प्रश्न चाहे माईवा शुरू करना गई मैं अगि फिर माई लैसा कस्तो अर्थ राखला प्रेम में पैसा अर्थ राख्द क्या धन का लगी जब प्रेम करो तुलेन होने मन कर धन का प्रेम गयो होते मन में प्रेम बस्ने धन में प्रेम, प्रेम बस त्यो धन गयो भने त सकियो नि त सँगसँगै सकिन्छ जस्तो तपाईँको सुनको छैला हातको मैला के गर्नु धनले आनन्दी मनले भने जुन महाकवि देवकोटाको छ त्यही अनुसार पनि त्यही हो त्यो त्यो धन आउँछ जान्छ हातको मैला हो तर के भने आनन्दमनले खान त सागर सिस्नु खाए पनि जे जस्तो छ त्यसमा रुखुसुखु बसे पनि त आनन्दमनले बस्नु भने त्यो नै जीवन जिउनुको सार्थकता हुन्छ त्यही भएर धनसँग भन्दा पनि मनसँग लाउनु सकियो भने चाहिँ फेरी फिर पचील समय अभी नया पुस्ता जमात बढ़ते हो कि भोभवी भईर पैसा अर्थ राब पलसर बाइक चाहिए बिहा करना तप को अब बुलेट चढ़े आज भाई दारोन भाइप चढ़े अब आइफोनहरू छन् कि छैनन् तपाईँसँग स्मार्टफोनहरू राम्रा छैनन् त्यसमा तपाईँको मापन हुन थाल्यो तपाईँको स्ट्यान्डर्ड त्यसमा मापन भयो त्यो स्ट्यान्डर्ड मान्छेहरू त्यो त्यसमा मापन गरेर बल्ल माया प्रेम हुन थाल्यो यही अवस्था आयो अब हुँदाहुँदै अब भन्नु पनि ला लाग्छ होइन अब अहिले मैले कति देखाएको महावीर अब भन्नै लाज लाग्छ तपाईँको के भने अब हिजो आज त तपाईँको सय सय पचासको रिचार्ज कार्डमा पनि माया साढे सात हुन थाल्यो तपाईँलाई अनुभव छ कि छैन फोन गऱ्यो ल रिचार्ज हाल्यो भने त्यो रिचार्ज पाउनको लागि पनि माया गरेको देखाएर रिचार्ज खाइरहने चलन त अर्को छ भने त्यो सम्पन्नतामा माया चाहिँ अब त्यो पैसासँग तुलना हुँदाखेरि त्यो छेडीको रिचार्ज गर्न सोधिछ सकिने माया टुङ्गिरहेछ नि मोबाइलको कनेक्सन लिएर भए जस्तो हुने जमाना आइसकेपछि सम्बन्ध नै बेला बेलामा रिचार्ज गरिरहनु पर्ने जस्तो सम्बन्ध <laughs> सम्बन्धको लागि गा, मोबाइल रिचार्ज गरिदिनु अघिल्लो श्रृङ्खलामा मैले भनेको थिएँ त एउटा कुरा कि अहिलेको प्रेम चाहिँ यो कहिले ब्लुटुथ जस्तो भइदियो अरे मोबाइल अलिकति टाढा हुने बित्तिकै कनेक्सन छुट्यो भने कहिले वाइफाई जस्तो भइदियो अरे एकै एउटैले धेरै डिभाइसहरू चाहिँ कनेक्ट गरेर राख्नु त्यही त त्यही त्यही भने अब कतिवटा सिम त्यो अहिले त मल्टी सिमवाला मोबाइल आयो नि त हजुर मल्टी खाले भयो कुन चाहिँ मोबाइलमा कुन चाहिँ रिचार्ज गर्ने कुन चाहिँ होल्डमा राख्ने वास्तविक विश्लेषण गराइदिनु भयो तपाईँ एकदमै यो संस्कार हामी अलिक विकृततिर गयौँ कि मनबाट नगरेर धनबाट गर्दाखेरि हामी गयौँ जस्तो तपाईँ अघि मैले बिबिसी तपाईँको कार्यक्रम हुनुहुँदा अगाडि परदेशी पीडा सुन्दै थिएँ उहाँबाट श्रीमानले पत्तो पैसा पठाएको छ श्रीमती चाहिँ त्यही धनको लागि गरेर धन जति कुम्लाएर अर्को गएर सम्बन्ध पिच्छ त कम्पनीमा फ्याक्ट गरेका कथाहरू सुन्दाखेरि भर्खरै केही अगाडि सुन्यौँ भने अब त्योभन्दा बढी पीडा त के हुन्छ र एकदमै अनि अनि मुक्तको पनि सुन्न पाउँछौँ तपाईँको यति हामी एउटा अलिकति प्रसङ्ग तपाईँको अघि चलिसकेपछि मैले यसो सानो म धेरै त लेख्दिनँ केही भावनाहरू लेख्छु तर मुक्तक गजलतिर चाहिँ मेरो त्यति गर्छैन त्यहाँ पनि तपाईँले भनिसकेपछि अब यो फर्मेटमा आइसकेपछि तपाईँले टाइम लिइसक्नुभएपछि केही त भन्नुपर्ला भनेर म सानो कोरेको छु त्यो चाहिँ तपाईँलाई सुनाउँछु नि त हुन्छ हुन्छ मेरो हो एक सय एक नि यहाँ मेरो हो एक सय यहाँ साँच्ची दिन्छु खै ल्याउ पैसा भन्छन् यहाँ माया पनि कहीँ दौलतसँग जोखिन्छ र माया पनि कहीँ दौलतसँग जोखिन्छ र पैसा नै हो आराम यस भन्छ नि यहाँ तपाईँको यो प्रेम र धनको कुरासँग मैले जोडेर यसो गर्ने प्रयास गरेको के गर्ने दाइ दुनियाको रीति यस्तै छ जति होइन भने पनि प्रीति यस्तै छ के गर्ने दुनिया दुनियाको रीत ये जी होने प्रीत यन गाव गाउने बनावटी जिंदगी गीत ये दुनिया को रीत ये जी होने प्रीत छमस्म रेडियो दुर्वता र चितवनका कार्यकारी अध्यक्ष दिनेश कुमार थपले यहाँसँग मैले यतिखेर कुराकानी गरेँ अब तपाईँको पालो शून्य एक पचपन्न पचास नौ बयासी नम्बर खुला गरेका छौं प्रेममा पैसाले कस्तो अर्थ राख्छ यो जवाबको साथमा तपाईँ आउन सक्नुहुन्छ उत्कृष्ट मुक्त जोड्दैछु डा तिनघरि हालगंडाकोट नौ थोम्सी नौल मित्रले लेख्नु भएको थियो उहाँको नाम यहाँनिर मैले पाउन गाह्रो पर्यो फेरि यो मुक्तकमा अर्को हप्ता भनौँला किनकि उहाँको नाम नै मैले यहाँनिर छुट्याउनु सकिनँ सीता पोखरेल पाल्पाको हुनुहुन्छ हाल इजरायलमा उहाँको मुक्तमा अगाडि सार्छु हजार जुनी तिम्रा लागि साँच्न सक्दिन म सिंचाई गर्न आफ्नै कुलो भाँच्न सक्दिनमा हजार जुनी तिम्रा लागि साँच्न सक्दिन म सिंचाई गर्न आफ्नै कुलो भाँच्न सक्दिन म डुकडुकीको रक्त संसार प्राण हौ प्रिय तिमी मलाई छाडी पाइला मोडी बाँच्न सक्दैन हजार तिम्रा लागि साँच्न सक्दिन म सिंचाई गर्न आफ्नै कुलो भाँच्न सक्दिन मोखरेल पाल्पा हाल इजरायल सम्पर्कमा नमस्कार हजारी दैलेख कस्तुलेख वातावरणाम एउटा चाहिँ के भने प्रेममा चाहिँ पैसाको एउटा ठुलो भूमिका जस्तो लाग्छ किनभने अहिलेको पहिलाको ले मज्नु भन्ने कुरा रोमेजुले भन्ने कुरालाई चाडिसकेर अब प्रेम पैसाको लागि गर्ने भएको कारणले नै कसैले सोधेर पैसासँग धेरै प्रेम हुन्छ सबै कुरा नै पैसालाई नै सोध्ने गरिन्छ त्यो भएर त्यो कि होइन हेलो त्यो सोच्नु चाहिँ कतिको सही हो कस्तो लाग्छ तपाईँलाई वास्तविक प्रेम हो भने चाहिँ त्यो एकदमै गलत भयो तर सम्पत्तिको लागि गरेको हो भने अब कुनै हदसम्म प्रेम गर्छ वास्तविक प्रेम गर्नुलाई चाहिँ पैसासँग तुलना गर्नु चाहिँ ठिक होइन उनलाई कसैको दबाव छ उनलाई कसैको दबाव छ मलाई भने उनकै अभाव छ उनलाई कसैको दबाव छ मलाई भने उनकै अभाव छ कहींलै छुट्देनौ भाई कस को दवाब मत उनको अभाव कहल छुट्दनौ भाई हामीय होने नदिने सबको जवाब उन दवाब मतलब उनको अभाव प्रेममा कहिले दबाब हुनुहुन्न प्रेममा कहिले दबाव हुनुहुन्न एक अर्काको पनि त अभाव हुनुहुन्न प्रेममा कहिले दबाव हुनुहुन्न एक पनि त अभाव हुनुहुन्न जस्तो प्रश्न छ उत्तर उस्तै आउला जस्तो प्रश्न छ उत्तर उस्तै आउला चित्तै नबुझ्दो पनि त जवाफ हुनुहुन्न प्रेममा कहिले दबाव हुनुहुन्न एक अर्काको पनि मिलन मिलनज्य दैलेखबाट आउनु भएको थियो शून्य एक पचपन्न पचास नौ सय बयासी यो नम्बर खुला गरेका छौं र तपाईँलाई पर्खेर बसेका छौं प्रेममा पैसाले कस्तो अर्थ राख्छ यो विषयमा तपाईँको विचार बुझ्नु पछिल्लो समय पैसासँग प्रेमको तुलना भएको जस्तो त्यस्तो परिभाषा हो कि भने जस्तो धेरैले महसुस पनि गरे पो त्यो अनुभव हामीले पाइरहेका छौँ त्यसैले पनि यो विषय आज उठायौं कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार हेलो नमस्कार हजुर म राजन समीप बोल्दैछु अहिले काठमाडौँबाटै मेरो हजुरले कस्तो यो प्रेममा पैसाले कस्तो अर्थ राख्छ भन्ने कुरामा अब कुरा गर्दाखेरि त लामै कुरा हुन्छ होइन प्रेममा पैसाले अर्थ त राखि नै अर्थ नराख्ने कुरा त पैसाको केही रहँदै रहँदैन खासमा त एउटै मैले भन्नुपर्दा चाहिँ प्रेमले पैसा चिन्दैन पैसाले प्रेम किन्दैन म भन्छु माया र धन उन यो छुट्याउन गाह्रो छुटो भो जीवनको एउटा भयो सँगै हिँड्ने हाम्रो अन्त्य भो नजोडिने गरी दरारा आयो मायामा जीवनको एउटा पाटोको अन्त्य भयो सँगै हिँड्ने हाम्रो बाटोको अन्त्य भयो नजोडिने गरी दरारायो मायामा राम्रै भो दिनै हुने फाटोको अन्त्य हो जीवनको एउटा पाटोको अन्त्य भयो सँगै हिँड्ने हाम्रो छुट्याउने त्यो बाटो हराउनै पर्थ्यो मनका गरा अनि पाटो हराउनै पर्थ्यो छुटाउने त्यो बाटो हराउनै पर्थ्यो मनका गरा अनि पाटो हराउनै पर्थ्यो एक अर्कामा शंका पनि कहिलेकाहीँ आउँछन् भने एक अर्कामा शङ्का पनि कहिलेकाहीँ आउँछन् भने दुःख दिलो सबै फाटो पर्थ्यो पर्थ्यो भालो शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर खुला गरेका छौं प्रेममा पैसाले कस्तो अर्थ राख्छ यो तपाईसँग बुझ्न खोजिरहेका छौ त जवाफ को साथ में आज ज्ञान बहादुर दांग प्रश्न प्रेम में पैसा अर्थ रा नेगेटिभ र पोजिटिभ दुइटै प्रभाव हुन्छ नेगेटिभ तर फेरि म यसले नेगेटिभ प्रभाव धेरै राख्छ होला जस्तो लाग्छ हात माग्यो साथ दिए भन्न तिम्रो के बिगारे काबु माने राख तिम्रो मन तिम्रो के बिगारे हात माग्यो साथ दिए भन्न तिम्रो के दिगारे काबु माने राख तिम्रो मन तिम्रो के बिगारे ए ल जानुभयो जुकिनु भयो है तपाईँ शून्य एक पचपन्न पचास नौ सय भाइ नम्बर खुला गरेका छौँ अर्को मुक्तक म यहाँनिर एक वर्का तकदिर मेरो बसमा भए किडमिट पारिदिन्थे निर्देशित आदेश सबै नामेट पारिदिन्थे बुल्थेन जो लेख्छ बनाउँछ बाध्य सबलाई उसकै संसार उजाडी चोट पारिदिन्थे तकदिर मेरो बसमा भए किडमिट पारिदिन्थे निर्देशित आदेश सबै नामेट पारिदिन्थे उत्कृष्ट छ मुक्तकबाट यो मुक्तक पनि मैले अगाडि साडेँ अर्को एउटा मुक्तक पनि अगाडि सार्छु पराग संद को मुक्तक रेडियो पुष्कर पर जुन दिन मेरे प्रेम को की मलाई होने विश्वास घातनेस अब टन्न मदिरामा देख्यो भने मलाई मदिराजन तिम्रो मिनक हजीशी धेरै अर्थ लाग्छ दाजु किनकि प्रेम खान खाने प्रेम होइन लाउने प्रेम होइन होइन प्रेम गर्न त हिजोलाई पनि स्वतन्त्र छ तर प्रेम भइसकेपछि एक अर्काको चानाहरू परिपर्ति पूर्वी हुनु पऱ्यो होइन दुबईको चाहना चानाहरू र पैसाले धेरै महत्त्व राख्छ होला जस्तो लाग्छ दाजु अब सुरु गर्नुहोस् तपाईँको पनि मुक्त हुन्छ दाजु चोखो प्रेम गरे पनि सबको माया सफल हुँदैन गलत रहेछु तर पनि सोच्थे मेरो माया विफल हुँदैन यस्तै हुन्छ सुधार्न खोजे पनि त त्यस्तै हुन्छ के गर्नु प्रेम भन्ने यस्तै हुन्छ सुधार्न खोजे पनि त त्यस्तै हुन्छ कतिपटक समयको अभाव पनि खड्किन्छ पटक समयको अभाव पनि खड्किन्छ प्रेमीहरू पनि त कहिले काहीँ व्यस्तै हुन्छ के गर्ने प्रेम भन्नु नमस्कार शून्य एक पचपन्न पचास नौ सय बयासी यो नम्बर खुला गरेका छौ अर्को मुक्त कि धनी मगन्त भइदिए त की धनी कि मगन्त भइदिए त कि बेबकुफ कि सन्त भइदिए त मैले नै केही गर्थे कि त जिन्दगीमा मेरो नै खुसी साट्ने आफन्त भइदिए त कि धनी कि मगन्त भइदिए त सुनिल बुढा चौर जोहारी शून्य एक पचपन्न पचास नौ सय बयासी यो नम्बर खुला गरेका छौ तपाई आउन सक्नुहुन्छ अब तपाईँको भालो प्रेममा पैसाले कस्तो अर्थ राख्छ यही सोधिरहेका छौ हामी र तपाईँ जवाबको साथमा आउनुहोला अनि मुक्तकको साथमा पनि आउनुहोला तपाईँको मुक्तक पनि सुन्नु छ तपाईँको जवाफ पनि सुन्नु छ नमस्कार नमस्कार तपाईँलाई म अर्को प्रश्न पनि राखिहाल्छु ल अहिले प्रेममा पैसाले कस्तो अर्थ राख्छ मान्छेहरू प्रेम तिनवटा तरिकाले गर्छन् विशेष गरी तिनवटा तरिकामा हेर्छन् मान्छेहरू प्रेमलाई मन हेर्छन् त्यसमा पनि धनले के सुरक्षा सायद सबैभन्दा तिनवटै कुराहरूमा मनले नै जित्छ होला भन्दै अलिकति इफेक्ट पार्छ नराम्रो पुग्दा अब तपाईँको मुक्त सुरु गर्नुहोस् एक मुख्य साथमा बाँचिरहेको छु एक मुख्य सासमा बाँचिरहेको छु म कसैको आत्मा बाँचिरहेको छु एक मुख्य सासमा बाँचिरहेको छु म कसैको आत्मा बाँचिरहेको छु उनी महलमा बस्छन् उनी उन्नी महल में बच मोकड़ी को बास में बाकी म कई को आसना बाकी मुख्य सास में बाकी त्यसै गरी आस राख्नु सधैँ हो त्यसै गरी आश राख्नु सधैँ बाँचिरहनु पर्छ भन्ने विश्वास राख्नु सधैँ हो त्यसै गरी आशा सधैँ बाँचिरहनु पर्छ भन्ने विश्वास राख्नु सधैँ अहम्ताले मात्रै पनि धोका हुन सक्छ अहम्ताले मात्रै पनि धोका हुन सक्छ मनमा कतै अलिकति त्रास राख्नु सधैँ हो त्यसै गरी आशा सधैँ हो त्यसै गरी आश राख्नु सधैँ नमस्कार छुटिन्छ अब चाहिँ दुबईको फोन लिन भ्याउँदिन है के कुराहरू गर्नु छ गएको यो सोह्र सत्र र अठार तीन दिन नवलपराँसीको पराँसीमा रहे यति धेरै माया पाएँ परासीको कि निकै उत्साहित भएर फर्केको छु दलित पत्रकार संघ नवलपराँसीको आयोजनामा भएको तीन दिने रेडियो उद्घोषण तथा पत्रकारितालीमा सहभागी भएको थियो प्रशिक्षकको हिसाबमा रामो सल्लाहकार दीपक विकाजी हुनुहुन्थ्यो उहाँहरूको त्यो संयोजन कालिका एफएम का श्यामराज विश्वकर्माजी पनि रहनुभयो निकै सौहार्दपूर्ण वातावरणमा त्यो सम्पन्न भयो रेडियो परासीका स्टेशन म्यानेजर शान्तिजीसँग पनि भेट भयो सबैसँग एउटा पारिवारिक हिसाबले बस्यौं र यति धेरै माया गर्नुभयो कि मलाई एकदम खुशी लाग्यो बर्दघाटदेखि जो परासीबाट बीस किलोमिटर भन्दा पनि टाढा त्यति टाढा टाढाका साथीहरू पनि आउनुभयो कति त तपाईँलाई हेर्नकै लागि आएको हौ भनेर पनि आउनुभयो भित्र म प्रशिक्षण दिइरहँदा उहाँहरू बाहिर धेरै बेरसम्म कुरेर बस्नुभयो भेट्नकै लागि भनेर निकै खुसी लाग्यो यति धेरै बहकिने मनलाई मन पराउने साथीहरू हुनुहुँदो रहेछ दिदीहरू हुनुहुँदो रहेछ दाजुहरू हुनुहुँदो रहेछ श्याम बस्यालजी हुनुहुन्छ रेउकाईको पूर्व केन्द्रीय अध्यक्ष मलाई मेरै कार्यक्रम उहाँको मोबाइलमा रेकर्ड भएको कार्यक्रम सुनाइदिनु भयो भाव्यूहरू आएमा यसैगरी कल्पना खड़का दीदी जो परासी मुरब्बा खुआ कार्यक्रम में रेकर्डम कल्पना खड्का दिदी जो परासीमै रहनुहुन्छ उहाँकोमा पनि गयौं मिठो दही र मुरब्बा खुवाउनु भयो निकै फोन ट्राई गर्दा नि लाग्दैन कार्यक्रममा अर्को एकजना बुढी आमा पनि निकै कार्यक्रम सुन्नुहुन्छ भन्दै हुनुहुन्थ्यो भेट्न जान भ्याइएन अर्को एकचोटि आउँदा भेटिएला भेटो होला टाढा टाढाबाट धेरै साथीहरू भेट्न आउनुभयो धेरैले सँगै बसेर फोटो खिच्नु पनि भयो बहकिनी मन यति धेरै मन पराउनु हुँदो रहेछ तपाईँहरूले भनेर चाहिँ त्यतिखेर मैले त्यो अनुभव गरेँ र मलाई एउटा कुरा अर्को कुरा नि के खुसी लाग्यो भने पूर्व मन्त्री छविलाल विश्वकर्माले पनि मलाई फोन गर्नुभएको थियो परासी आउनुभएको रहेछ भनेर बहकिनी मन सुन्नुभएको रहेछ उहाँले पनि भन्दै हुनुहुन्थ्यो नभेटिकन आउनु पर्यो अलिकति नरमाइ लागेको छ तर निकै खुसी चाहिँ लागेको छ र पनि त्यो परासीको त्यति धेरै माया बोकेर आउन पाएँ यस्तै अरू ठाउँहरूमा पनि यस्तै त्यो होला भन्ने त्यो अपेक्षा चाहिँ लिएको छु खाना सबै पाक्यो कि पाकेन भनेर चाहिँ माथिको एक दुईवटा सीताहरू छाम्एर थाहा पाउँछ अरे भने जस्तै त्यो अनुभव लिएको छु र अर्को एउटा जानकारी पनि दिन चाहे आउँदो शनिबार धादिङ आउँदैछु म धादिङको सहयात्री एडभोकेसी सेन्टर जुन नीलकण्ठ पाँच पुछार बजार धादिङमा रहेको छ यो पन्ध्र गतेदेखि रेडियो उद्घोषण तथा पत्रकारिताले सञ्चालन भइरहेको छ आउँदो शनिबार त्यहाँ आइपुग्छु रेडियो बिहानीका गोपाल विश्वकर्मा भएको आग्रहमा तपाईँ धेरैसँग त्यहाँ पनि भेट हुन्छु होला कार्यक्रमकै प्रभाव स्वरूप नवलपासी परासीबाट फर्काउँदा एउटा मुक्त भनेको थिएँ मैले उहाँहरूलाई म एउटा ठूलो धन छोडेर जाँदैछु नसोच्नु तिमीले जीवन छोडेर जाँदैछु म एउटा ठूलो धन छोडेर जाँदैछु नसोच्नु तिमीले जीवन छोडेर जाँदैछु जानु त आखिर पर्छ नै मैले जानु त आखिर पर्छ नै मैले म एउटा ठूलो धन छोडेर जाँदैछु नसोच्नु तिमीले जीवन छोडेर जाँदैछु जानु त आखिर पर्छ नै मैले सायद तिम्रो परासीमा मन छोडेर जाँदैछु सायद तिम्रो परासीमा मन छोडेर जाँदैछु यही भनेको थिए दानी बात एक पटक फेरी मैले साताको छ उत्कृष्ट मुक्तक मध्येको पाँचवटा मुक्तक लिइसके अब अर्को एउटा मुक्तक लिन्छु यो जीवन अरियाल संघर्षजजीको मुक्तक हो डंडा डण्डा तीनघरि हाल गैंडाकोट नौथी नागो दिएर गई अनि हातमा मलाई आगो दिएर गई सिओ दिएर गई धागो दिएर गई अनि हातमा मलाई आगो दिएर गई न देखाउन सक्छु न बताउन सक्छु चोट पनि क्या मजाको दिएर गई सिओ दिएर गई धागो दिएर गई अनि हातमा मलाई आगो दिएर गई बहकिनेमनको आजको श्रृंखलाबाट चाहिँ छुट्टिनुपर्ने बेलामा आइसकेका छौँ त्यसले पनि छुट्टिनुपर्छ सा, सामुदायिक सूचना नेटवर्क सिआइएन काठमाडौँको स्टुडियोबाट प्रसारण हुने यो रेडियो कार्यक्रम बहकिनेमन देशभरिका झण्डै अठहत्तरवटा रेडियोहरूबाट प्रसारण हुन्छ यसै गरी हंकङमा याचके नेपाली रेडियोबाट पनि अनलाइन रेडियोबाट पनि तपाईँ सुनिरहनु भएको छ विभिन्न एघारवटा ब्लगबाट पनि एउटा मान्छे डट ब्लग स्पट डट कमबाट पनि तपाईँले सुन्न सक्नुहुन्छ अरू धेरै कुराहरू आज गर्ने भाइन अब कार्यक्रमबाट छुटिनुपर्छ प्रेममा पैसाले कस्तो अर्थ राख्छ यो प्रश्न आज सोधै कार्यक्रम सुनिर बस्नुहुने तपाई सबै सबैलाई धन्यवाद मलाई प्रविधिबाट एक तिनजेल साथ दिनुहुने भोजराज विश्वकर्मा प्रति आभार महावीर विश्वकर्मा प्रेममा पैसाले कस्तो अर्थ राख्छ भन्ने प्रश्नको जवाफ राख्दै विदा हुन्छ कसले भन्छ प्रेमले केही माग्दैन अभावमा प्रेम टाढा टाढा भाग्दैन कसले भन्छ प्रेमले केही माग्दैन अभावमा प्रेम टाढा टाढा त्यो साँचो प्रेम हो भने म त भन्छु यदि त्यो साँचो प्रेम हो भने त्यसमा त पैसाले अर्थ राख्दैन कसले भन्छ प्रेमले केही माग्दैन अभावमा प्रेम टाढा टाढा भाग्दैन हौ जान्छु अर्को हप्ता आउँछु नमस्कार मन पर आई ती मिले हाथे गहर में गरीब भले था पाद छाड़ी गह छड़ी गह मन पर आई मिले हाथ गहर में गरीब भने था पाऊदा छड़ी